हथियार हराए हिरासत में राखा सैनिक को अवस्थ बुझना सुदूरपश्चिम पीर्तनाम मानव हथियार को टोली पुग्योग ड्रा दे दिबूर प्रहरी चौखी परिसर में भेट दुईवटा सकेट बम सें बम डिस्पोजल टोली द्वारा सुदूरपश्चिम विश्वविद्यालय का तीन जना डीन को पदावधि एक सको नया डीन निन्न पार्टी निकट में प्राध्यापक आंतरिक गृह सं कार्य सरकारद्वारा उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखी विसादेखेको मात्रा जाँच्ने ल्याबोटरी उपभोक्ताहरूमा भारतीय द्वारा नेपालीको घरमा आक्रमण तीनजनालाई अन्तर्राष्ट्रिय नाका बनाउनका लागि कैलाली उद्योग वाणिज्य संघले निरन्तर दबाव दिने पनी रेडियो दाता जुन देखिनेौला परिवर्तन अथवास निस्को उठा विषय फोन नंबर शून्य छियानबे चार फोन चार सोलह में छोटो जानकारी दूसरे तपाई लाई हामी गरने तपाई जानकारी कराया बयानबे दशमलव दुई मेगा हर्ष को प्रसारण क्षेत्र भर एक नागरिक रेडियो संवाददाता बनाने अभियान हम तीन दायित्व पूरा करते सब को साझा आवाज बनाने अभियान हम सहयोगी रिपोर्टर को रूप रही काम करने उत्कृष्ट के रेडियो को वार्षिक उत्सव में सम्मान करेने प्लास्टिक झोला प्रयोग रोक लगाने संबंधी अत्यंत जरूरी सूचना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 क्या रङ्ग पागो लक्षी मात्र किलम क्या रङ्ग पाला यस जिल्लाको सदरमुकाम बाग बजार क्षेत्रमा विभिन्न उद्योगी व्यापारीहरूले आफ्नो पसल अगाडि सार्वजनिक सड़क पेटी अतिक्रमण गरी फसलका सामग्रीहरू बाहिर राख्ने गरेको कारण मानिसहरूको आवत मा समस्या आई बीच सड़कमा हिँड्ने घर निर्माण लगायतका सामग्रीहरू समेत लामो समयसम्म सड़कमा राखिरहँदा सड़क दुर्घटनाका घटनाहरू दिन घटिरहेकाले आफ्नो पसल अगाडिका सड़क पेटी सार्वजनिक क्षेत्रमा कुनै संबंधित सबकारी काग अनोध बमोजिम को कार्य पाइए प्रचलित कानून बमोजिम कारवाही बेहोरा जानकारी कराइन का कार कार्यालय प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेघार्जेर इन्टरनेटमा रिट युनिटी डट कम डट एनपीबाट प्रसारण भइरहेको साँझ छ बजेको युनिटी खबरमा स्वागत छ म दिल दिपेश देवाल षयवस्तु सुदूरपश्चिम कीर्तना दिपायले राजपुरमा हतियार हराएपछि थुनामा परेका सैनिकहरूको अवस्था बुझ्न आएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीले कीर्तनाका सैनिकहरूमाथि छानबिन शुरू गरेको छ हिरासतमा परेका सैनिकको परिवारले यातना दिएको भनेर उजुरी गरेपछि मानव अधिकारको टोली हिरासतका सैनिकको अवस्था बुझ्न सुदूरपश्चिम कीर्तना दिपाले पुगेको राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय धनगढ़ीका मानव अधिकार अधिकृत पवन भट्टले बताउनु भएको छ आयोगको टोलीले आफ्नो छानबिनको शुरू गरेको बताउँदै उहाँले भन्नुभयो हामीले काम शुरू गरिसकेका छौं छानबिन नसकिन अहिले नै मानव अधिकार उल्लंघन भयो भन्न मिल्दैन हतियार हराएपछि हिरासतमा राखिएका सैनिकलाई यातना दिएको आरोप दि आए पनि त्यो गलत भएको सुदूरपश्चिम कीर्तनाधिपाईले जनाएको छ गएको साउन एक्कीस गतै सुदूरपश्चिम कीर्तनाधिट एकवटा एसएमजे र त्यसको झण्डै दुई सय बढ़ी गोली हराएको थियो हतियार हराएको विषयमा नेपाली सेनाले पनि छानबिन बोर्ड अर्थात कोर्ट अफ इन्क्वायरी गठन गरेको छ ढलद्रा को देवल दिव्यपुर गावीसम रहो प्रहरी चौकी परिसर में हिजो बेल्की भेटिंग दुईवटा शट सकेट बम आज नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ प्रहरी चौकीको सरसफाईका क्रममा दुईवटा सकेट बम जमीन मुनि गाडिएको अवस्थामा फेला परेपछि नेपाली सेना र प्रहरीको संयुक्त टोलीले आज निष्क्रिय पारेको प्रहरी नायब उप प्रेमबहादुर साईले रेडियो युनिटलाई जानकारी दिनुभएको छ हिजो बेलुका प्रहरी चौकीको दक्षिणपट्टि रहेको कानालामा सरसफाई गर्ने क्रममा पुरानो अवस्थामा रहेको दुईवटा सकेट बम भेटिएपछि डिस्पोजलका लागि नेपाली सेनालाई आग्रह गरिएको र आज मात्रै नेपाली सेनाको सुदूरपश्चिम कीर्तनाबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ सकेट बम कसले र कहिले राखिएको भन्ने बारे भने कुनै जानकारी नभएको जिल्ला प्रहरी कार्यालय डढेलधुराले जनाएको छ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 कायका डिनको पदावधि सकिएपछि विश्वविद्यालयमा नयाँ डिन नियुक्तिका लागि विभिन्न प्राध्यापक संघ संगठनहरूबीच छलफल र आन्तरिक तयारी शुरू भएको छ नयाँ डिन नियुक्तिका लागि नेपाली कांग्रेस नेकपा एमाले नेकपा माओवादी केन्द्र ने निकटका प्राध्यापक संगठन आन्तरिक गृह कार्यमा जुटेका छन् सम्बन्धित संकायमा सेवारत रहेका प्राध्यापक र सहप्राध्यापक मध्येबाट कार्यकारी परिषदले डिन नियुक्ति गर्न सक्ने प्रावधान रहेको छ विश्वविद्यालय सभाले इंजिनियरिङ संकायलाई छुट्टै संकायको मान्यता दिएकाले इन्जिनियरिङ संकायको डिन समेत विश्वविद्यालयले नियुक्ति गर्नुपर्नेछ मानविक संकायका डिन प्राध्यापक डाक्टर टेक राज पन्तको उमेर हदका कारण पदावधि सकिएपछि गत वर्ष रिक्त स्थानमा प्राध्यापक डाक्टर चन्दन सिंह बोहरालाई नियुक्त गरिएको निर्पेक्ष गरिबीको रेखा रहेका व्यक्तिहरू अछाम जिल्लामा सड़चालिस दशमलव दुई प्रतिशत हालै देशका विभिन्न पच्चीस जिल्लामा गरिएको सर्वेक्षणमा अछाम जिल्लामा झण्डै आधा जनसंख्या गरिबीको रेखा मुनि रहेको पाइएको हो विक्रम सम्बद्ध दुई हजार जनगणना अनुसार दुई लाख सन्ताउन्न हजार चार सय जनसंख्या रहेको अछाममा सड़चालिस दशमलव दुई प्रतिशत गरीबीको रेखा मुनि देखाइएको छ गरीबीको रेखा रहेको जनताको पहिचान गरी सरकारी सेवा सुविधा दिने भन्दै सरकारले पच्चीस जिल्लामा थालेको अध्ययनमा सबैभन्दा बढ़ी गरीबी सुदूरपश्चिमको बाजुरा जिल्लामा रहेको पाइएको छ मानव विकास र प्रति व्यक्ति आय वार्षिक खर्च गर्ने र कमाउन सक्ने क्षमता लगायतका आधारमा गरीब घर गर परिवार सहयोग समन्वय बोर्डको सचिवालयले गरेको सर्वेक्षणमा बाजुरामा चौसठी प्रतिशत जनता गरीबीको रेखा मुनि रहेको पाइएको छ यस्तै सुदूरपश्चिमको बझाङ जिल्लामा छप्पन्न जनता गरीबीको रेखा रहेको बोर्डको सर्वेक्षणले देखाएको छ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 कड़ा आन्दोलन गर्ने चेतावनी दिँदै आज धनगढ़ी उपमहानगरपालिकामा चारबुदे ज्ञापन पत्र समेत बुझाएका छन् अथवाहित्य उनीहरूले अझै आन्दोलन गर्ने जनाएका छन् एक हप्ता अगाडि धनगढ़ी उपमहानगरपालिकामा बसेको सरकारवालाहरूको बैठकले अटो रिक्साका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएको भन्दै नगर क्षेत्रमा रूट परमिट र जोर विजोर प्रणाली लागू गर्ने निर्णय गरेपछि तर्सित बनेका अटो रिक्सा चालकहरू शुक्रबार कार्यालय नखुल्दै धनगढ़ी उपमहानगरपालिकामा भरी रहेका थिए यी रिक्सा मजदूर व्यवसायी संघले अनिवार्य उपमहानगरपालिकामा अटो सहित उपस्थित हुन आग्रह गरेपछि अधिकांश अटो चालकहरू अटो चलाउन छोडेर उप महानगरपालिकाका कार्यालयमा उपस्थित भएका थिए दर्जनौंको संख्यामा उपस्थित अटो चालकहरूले जोर विजोर प्रणाली रोड पर्मिट लागू गर्ने निर्णयको विरोध गर्दै धनगढ़ी उपमहानगरपालिकामा ज्ञापन समेत बुझाएका छन् उनीहरूको मुख्य गरी टाउको दुखाईको विषय जोर बिजोर प्रणाली बनेको छ सो प्रणाली लागू भएपछि जोर गतिएको दिन जोर नम्बर प्लेट भएको अटो र विजोर गतिएको दिन विजोर नम्बर प्लेट भएको अटोले मात्रै चल्न पाउने भएपछि टाउको दुखाई धनगड़ी को मुख्य बजार क्षेत्र को, को ट्राफिक चौराह देखि कैंपस रोड रटकपुर भंसार सम्मक में लागू करने निर्णय करवारी साधन पनी। हजारों को संख्या में थपने गए ऑटो रिक्शा मत सड़क में भीडभाट करना उन्नीन करो प्रणाली करी खाने मजदूर उपभोक्ता समेत समस्या होने भाग हन लगे प्रणाली मजदूर रोक्ता को हित विपरीत रह तर्क यी रिक्सा मजदूर व्यवसाय संघका उपाध्यक्ष शंकर सिंह एरीले बताएका छन् आफूहरूले राजस्व तिर्दा वर्षभरि तिरेको तर जोर बिजोर प्रणाली लागू गर्दा छ महीना मात्रै चलाउन पाउने भन्दै उनीहरू थप आक्रोशित बनेका छन् यता धनगढ़ी उपमहानगरपालिकाले सड़कमा अटो रिक्साको बढ़दो चाप्रा भइरहेको कठिनाई हटाउन सरकारवालाको बैठकले नै केही हप्ता अगाडि जोड़ विजोर प्रणाली लागू गर्ने निर्णय गरेको जनाएको छ सो बैठकमा ट्राफिक प्रहरी धनगढ़ी उप महानगरपालिका र अटोरिक्सा ट्रेड यूनियन सहमति जनाएका थिए तर शुक्रबार बैठकमा सोबारे आफूहरूलाई कुनै जानकारी नभएको अटो चालकले बताएपछि पुनः सरकारवालाको बैठकपछि निर्णय गर्ने धनगढ़ी उपमहानगरपालिकाले जनाएको छ घौरीफाटा नाकालाई अन्तर्राष्ट्रिय नाका, नाका बनाउनका लागि सबैले निरन्तर दबाब दिन आवश्यक रहेको कैलाली उद्योग वाणिज्य संघको ठहर रहेको छ नाका स्तरो उन्नतिका लागि हालै काठमाण्ड पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतलाई ज्ञापन पत्र संघले प्रधानमन्त्री तथा मन्त्रीहरू अत्यन्त सकारात्मक रहे पनि निरन्तर दवाब दिन जरूरी रहेको जनाइएको छ संघले बिहिबार धनगढ़ीमा पत्रकार सम्मेलन गरी गौरी नाकालाई अन्तर्राष्ट्रिय स्तरको अन्तर्राष्ट्रिय स्तरको भएमा मुलुकलाई ठूलो फाइदा हुने बताइएको छ अहिले बन्द जस्तै भइसकेको यो नाका छायामा पर्दै गएको प्रधानमन्त्रीको भारतीय भ्रमणको पूर्व संध्यामा नाका स्तरो उन्नतिको माग गर्दै ज्ञापन पत्र बुझाइएको उध्योग वाणिज्य संघका अध्यक्ष शंकर बोगटीले बताउनु भएको छ उहाँले नाका स्तरो उन्नति गर्ने सवालमा प्रधानमन्त्री सहित अन्य मन्त्री र यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद नेताहरू सकारात्मक रहे पनि भारत भ्रमणको प्रमुख एजेण्डा यही नाकालाई बनाउनु पर्ने आफूहरूले माग गरेको बताउनु छ सबैबाट सकारात्मक जवाब आए पनि अझै झकझक्याउन जरूरी रहेको अध्यक्ष बोगटीको रहेको थियो नाका जीर्ण हुँदै जाँदा ठूला सामानहरू अन्य नाकाबाट आयात गरिनुपर्ने बाध्यता रहेको छ यसै गरी गौरी फान्टा नाकामा नेपालतर्फ क्वारेन्टाइन चेक पोस्ट नहुँदा यहाँ उत्पादित कृषि उपच नेपालगंज स्थित रूपीरिया नाकाबाट निर्यात गर्नु छ अन्तर्राष्ट्रिय मापदण्डको नाका नहुँदा व्यवसायीहरूले ढुवानीय लागत मात्रै धेरै बेहोरेको व्यवसायी माया प्रकाश भट्टले बताउनु भएको छ उहाँले मुलुकको ठूला चार नाकाको जस्तै गौरीफाण्टा नाकाको स्तर उन्नति गरिनुपर्नेमा नेपाल सरकारले लिखित फाइल समेत अहिलेसम्म भारत सरकारलाई नदिएको बताउनुभएको छ गौरीफाण्टा नाकालाई अन्तर्राष्ट्रिय स्तरको नाका बनाउनु पर्नेमा भारतका व्यापारी पनि सकारात्मक रहेको संघका अध्यक्ष बोगटीको भनाइरहेको थियो यसअघि यस क्षेत्रका उद्योगी व्यवसायी राजनीतिक नेतृत्व सबा सभासद सहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल काङ्ग्रेस सभापति देउबा लगायतका उच्च अधिकारीहरूलाई भेटी कैलालीको गौरीफाण्डास्थित नेपाल भारत सीमानाकालाई अन्तर्राष्ट्रिय स्तरको नाका बनाउन माग गरेका थिए दोथरा चाँदनीमा भारतीयले नेपाली नागरिकलाई आक्रमण गरेका छन् राती झण्डै एघार बजेको समयमा आएका भारतीय नागरिकको समूहले नेपाली महिलालाई बलात्कार गरेको आरोपमा आफ्नो मान्छे पक्राउ परेको भन्दै पीड़ितका आफन्तलाई कुटपिट गरेका हुन गएको मंगलबार भारतको उत्तर प्रदेश नौजिया दुई स्थित बस्तीका शरद रायले दोथरा चाँदनी नगरपालिका ओडा नम्बर दस कुतिया कवरेकी एक युवतीलाई बलात्कार गरेका थिए पीड़ितका आफन्तलाई प्रहरीमा उजुरी दिएर रायमाथि कार्यवाही प्रक्रिया अगाडि बढ़ाएको भन्दै उनका आफन्तले पीड़ितका आफन्त तुलबहादुर सुनारको घरमा आक्रमण गरेका हुन् आक्रमणबाट पचपन्न वर्षका तुलबहादुर सुनार उहाँकी चौतीस वर्षीय श्रीमती गीता सुनार र पन्ध्र वर्षीय नाति चन्द्र सुनार गम्भीर खाइते भएको इलाका प्रहरी कार्यालय दोधरा चाँदनीले जनाएको छ खबर भएको छ मोमबत्तीको उज्यालोमा शिशुलाई जन्म दिनुपर्ने बाध्यता रहेको समाचार प्रकाशित र प्रसारित भएपछि भर्थिङ सेन्टरमा इन्भर्टरको व्यवस्था भूमिहीन मुक्त कमैयालाई जग्गा खरिदका लागि दिइने अनुदान बढ़ाएर पाँच लाख पुर्याउन मुक्त कमैया समाजको सरकारसँग माग पाँच बोरा अवैध जडीबुटी भारतर्फ गर्दा बालक सहित तीन जना गर्ने रेडियो सुन्दै गर्नु पोषण पुगेन भनेर करेसा बारीमा साग गाजर मुला रोपेको होइन तर आज अन्डा खान मन लागेको छ कि अण्डा माछा र मासु सँगसँगै हरियो सागपात र पहिलो फलफुल पनि प्रशस्त खानु पर्छ म साग र अण्डा दुबै पकाउला हुन्न हुन्छ हुन्छ मिठो गरी पकाउनु म साग टिपेर ल्याउँछु सा है अन्न घेड़ागुड़ी दाल हरिया साग सब्जी फलफूल दूध जन््य पशु जन् जस्ता खानेकुरा दिनह मिलाई खान्च प्रशोधित तेल मोसो नून रीनी जस्ता खानेकुरा कम मात्रा में खान् पर्च पौष्टिक तत्व भाग हरिया साग सब्जी पहला फल फूल मसू रि आप उत्पादन करी खाने गृषि सुरक्षा आयोजना स्वास्थ्य शिक्षा सूचना फूल वारी हुँदा घरभित्र बस्नु हुँदैन देउता रेसाउँछन् यो सब भ्रम मात्र हो त्यसैले मैनावारी भएको बेला सरसफाई गरिरहनु पर्दछ दैनिक नुहाउनु पर्दछ दुध दही जस्ता खानेकुराहरू खानु पर्दछ र घरभित्रै सुरक्षित सुत्नु पर्दछ यूएनटीएफ Development डेवलपमेंट किडार्क नेपाल रेडी यूनिटी को सहका तपाईँ अहिले बयानब्बे दशमलव दुई मेघ आर्जमा पश्चिम नेपालका विभिन्न ठाउँ तथा प्रस्तुत गरेका थियौं हतियार हराएपछि हिरासतमा राखेका सैनिकको अवस्था बुझ्न सुदूरपश्चिम कीर्तनामा मानव अधिकारको टोली पुग्यो डडेलधुराको देवल दिव्यपुर परहरी चौकी परिसरमा भेटिएका दुईवटा सकेट बम नेपाली सेनाको बमडोजल टोलीद्वारा निष्क्रिय सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका तीनजना डिनको पदावधि एकैसाथ सकियो लगायतका स्वास्थ्य चौकी में रहकर बर्थिंग सेंटर में प्रस्ती कराने पुग्ने आमा मोमबत्ती उजालो में शिशुला जन्म दिन्ने सचार प्रकाशित भजालों उजालो काग ईन्वर्टर का को व्यवस्था कर विद्युत को, को भर पर्दो व्यवस्था नोमबत्ती उजालो में शिशुला जन्म दिन्नेता समाचार दुई साता अघि प्रसारण भएपछि झलारी पिपलाड़ी नगरपालिकाले रू को हजारको सहयोगमा वर्थिंग सेन्टरमा इन्भर्टर जड़ान गरेको हो जीर्ण विद्युत वायरिङमा समेत सुधार गरी विद्युतको भरपार्दो व्यवस्था गर्ने कार्य शुरू गरेको स्वास्थ्य चौकीका प्रमुख हरिनाथले बताउनु भएको छ विद्युत जड़ानको कार्य राम्ररी नगरिदा र विद्युतको वैकल्पिक व्यवस्था नहुँदा प्रस्तुतिका पुग्ने आमाले मोमब्तीको उज्यालोमा शिशुलाई जन्म दिनुपर्ने बाध्यता रहेको थियो स्वास्थ्य चौकीमा दैनिक तीनदेखि चारजनासम्म महिला सुत्केरीका लागि पुग्ने गरेका छन् स्वास्थ्य चौकीको प्रशुती गृहमा गत वर्ष मात्रै दुई सय उनासी आमालाई सुत्कृत सेवा लिएका थिए मुक्त समाजले भूमिहीन मुक्त जग्गा खरिदका लागि दिइने अनुदान बढ़ाएर पाँच लाख पुर्याउन सरकारसँग माग गरेका छन् मुक्त समाजले आज बिहान सिंहदरवार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई बाह्र बुधी ज्ञापन पत्र बुझाई जग्गा खरिदका लागि दिइने अनुदान दुई लाखबाट बढ़ाएर पाँच लाख रूप पुर्याउन माग गरेको हो सुशील कोइराला नेतृत्वको सरकारले डेढ़ वर्ष पहिले मुक्त कमैयाको पुनर्स्थापना गर्न उनीहरूलाई जग्गा खरिदका लागि दिने अनुदान रकम एक लाख पचास हजारबाट बढ़ाएर दुई लाख पुर्याएको थियो दुई लाख रूपैयाँयाँले जग्गा पाइन छोड़ेको भन्दै मुक्त कमैयाले अनुदान बढ़ाउन माग गरेका हुन् जवाबमा प्रधानमन्त्री पुष्प कमल दाहालले अनुदान रकम बढ़ाउने लगायतका माग सम्बोधनका लागि आफूले सक्दो पहल गर्ने बताउनु भएको छ समाजका अध्यक्ष चौधरीका अनुसार सरकारले अझै तीन मुक्त कमैयालाई पुनर्स्थापना गर्न ब... समाजको ज्ञापन पत्रमा पहिचान हुन नसकेका छुट मुक्त कमैयालाई तत्काल पहिचान गरेर परिचय पत्र उपलब्ध गराइन्पर्ने मुक्त कमैयाको निशुल्क उपचारको व्यवस्था गरिनुपर्ने मुक्त कमैया महिलालाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्नुपर्ने लगायतका मागहरू समावेश गरिएका छनृ सरकारले फलफूल तथा तरकारी जन्य वस्तुमा विषादीको मात्रा के कति प्रयोग गरिएको छ भन्ने जाँच्ने लेबोरेटरी यन्त्र अत्तरीमा स्थापना गरेको छ फलफूल तथा तरकारी वस्तुका अत्याधिक मात्रामा विषादीको प्रयोग हुन थालेपछि उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखी उक्त यन्त्रको स्थापना गरिएको हो यन्त्रलाई कृषि उपज थोक बजार समितिको मूल गेटमा राखिने र विशेषज्ञ टोलीले विषादीको चेक जाँच गर्ने समितिका अध्यक्ष नन्दराज भट्टले जानकारी दिनुभएको छ कृषि उपज थोक बजार अत्तरियामा कैलालीमा उत्पादित फलफूल तथा तरकारीका साथै भारतबाट समेत तरकारी वस्तुहरू आयात हुनेर त्यहाँबाट सुदूरपश्चिम तथा मध्यपश्चिमका विभिन्न जिल्लामा निर्यात हुने गर्दछन् विषादीको मात्रा जाँच्ने मेसिन यसै क्षेत्रमा राखिएपछि स्थानीय उपभोक्ताहरू हर्षित हर बनेका छन् यसअघि विषादीयुक्त फलफूल तथा तरकारीका कारण विभिन्न किसिमका रोगहरूको शिकार भइरहेको भन्दै उनीहरूले विषादी जाँच्ने मेसिन आएपछि विषादीको मात्रामा कमी हुने र स्वास्थ्यलाई फाइदा हुने उनीहरूले विश्वास व्यक्त गरेका छनृ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको एक सय दुई जन्म जयन्ती आज डडेलधुरामा पनि मनाइएको छ नेपाली कांग्रेस डडेलधुराले बीपी जयन्तीको अवसरमा बीपी समाजवाद र स्थानीय निकायको स्वायत्तता विषयिक का अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ नेपाली कांग्रेस डडेलधुरा शाखाका उपसभापति करूाकर भट्टको सभापतित्वमा सम्पन्न अन्तर्क्रिया कार्यक्रममा डडेलधुराका मुख्य देवलहरूमा श्रीखण्डको बोट वितरण गरिनुका साथै डोटी डडेलधुराको सीमाना रहेको गैरा बजारमा बीपी स्मृति बोर्ड लगाउने घोषणा गर... समेत गरेको कार्यालय सचिव बहादुर विष्टले जानकारी दिनुभएको छ कञ्चनपुरको शुक्लापाटा वन्यजन्तु आरक्षकको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने वासिन्दाले पालेका पशुहरूमा खोरेत रोगको प्रकोप देखा परेको छ मध्यवर्ती क्षेत्र अन्तर्गतका जलारी पिपलाडी नगरपालिकाको खजुवा गर्जमनी जोनापूर ढकनिया रानीपुर वनशाह देखतफूलीको कालागैडी चनादेव र ढक्का लगायतका क्षेत्रमा बासिन्दाले पालेका चौपामा खोरेदको प्रकोप देखा परेको हो एओसी र एसिया वन नामक भाइरसका कारण छ खरिद रोग खुर फट्टा जनावर बाख्रा बंगुर गाई गोरु भैसी लगायतमा बढ़ी देखिएको छ हावापानी खानपिन पशुहरूको आसपासबाट छिटै फैलिने गरेको यो रोग छोटो अवधि भई धेरै चौपायामा सरेको स्थानीय जगलाल डगौराले बताउनु भएको छ नेकपा क्रान्तिकारी माओवादीको यसै मा गरी नेकपा क्रान्तिकारी माओवादीले अतर्यमा प्रदर्शन माथिको कर्णालीको विरोधमा प्रदर्शन गरेको छ माथिल्लो कर्णाली जलविद्युत आयोजना सम्झौता नेपाली जनताको हित विपरीत रहेको भन्दै विरोध गरेको नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सदस्य टंका कोइरालाले जानकारी दिनुभएको छ त्यस्तै उक्त पार्टीले सुकुम्बासीप्रति सरकार उदासीन रहेको भन्दै सरकार विरूद्ध प्रदर्शन गरेका छन् अत् बजारको दुर्गा मन्दिरबाट शुरू भएको रयाली बजार, बजार परिक्रमा गर्दै कोड सभामा परिणत भएको थियो रयालीपछि आयोजित कोड सभालाई कञ्चनपुर जिल्ला सेक्रेटरी हरि सुवेदी केन्द्रीय सल्लाहकार दिलबहादुर बम लगायतले सम्बोधन गर्नुभएको थियो प्रहरीले पाँच बोरा अवैध जडीबुटी सहित तीनजनालाई पक्राउ गरेको छ जिल्ला प्रहरी कार्यालय बैतडीले दशरथ चन्द नगरपालिका बाह्रको शेराबाट बिहिबार बेलुका उनीहरूलाई पक्राउ गरेको पक्राउ पर्नेमा गिरीगढ़ाका सड़तीस वर्षे उद्धप राम टमाटा दशरथ चन्दा नगरपालिका छ का तेह्र वर्षे डम्मर कोली र त्यही ठाउँका चौध वर्षे चरण कोली रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायक उप बाल नरसिंह राणाले बताउनु भएको छ उन्हीं अवैध रूप में भारत जटीबूटी निगा वहां सतुआ री नाम को जटीबुटी सहित उन्नी पकड़ाऊक पकड़ पथि थप अन्संधान भईर जिला प्रहरी कार्यालय बैतड़ी जना अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट आज सुदूरपश्चिममा सड़क तथा सवारीसंग सम्बन्धित कुनै पनि घटना तथा दुर्घटनाहरू नभएको र अवस्था सामान्य रहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ अब आज राती देशभर मौसमी बदली हुनेछ यसका साथै मध्य र यता पश्चिमी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ बजेको युनिटी खबर छ अन्त्यमा प्रमुख समाचार शीर्षकहरू फेरि हतियार हराएपछि हिरासतमा राखेका सैनिकको अवस्था बुझ्न सुदूरपश्चिम कीर्तनामा मानव अधिकारको टोली पुग्योपुर प्रहरी चौकी परिसरमा भेटिएका दुईवटा सकेट बम नेपाली सेनाको बम डिस्पोजल टोलीद्वारा निष्क्रिय सुदूरपश्चिम विश्वविद्यालयका तीनजना टिनको पदावधि एकैसाथ सकियो नयाँ टीन नियुक्तिका लागि विभिन्न पार्टी निकटका प्राध्यापक संघ संगठन आन्तरिक गृह सरकारद्वारा उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखी विषाधीको मात्रा जाँच्ने लेबोरेटरी यन्त्रमाहरू बढ़ी जनता निरपेक्ष गरिबीको रेखा मोली दुधारा चादनीमा भारतीयद्वारा नेपालीको घरमा आक्रमण तीनजना गम्भीर खाइदे गौरी नाका कैलाली कालाई अन्तक्षालाई धन्यवाद कमी पढ्न रेलाटिनहरू तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यसपछि राष्ट्रिय खबरका लागि साँझ साढे सात बजे साझा खबर सुन्न सक्नु